पार्टीको दोस्रो महाधिवेशनको सेरोफेरो बनारसमा हुँदा हामीले नेपाली विद्यार्थीहरू माझ राम्रो काम गरिरहेका थियौँ जसले गर्दा पार्टीको केन्द्रीय समितिले बनारस पार्टी कमिटीलाई जिल्ला स्तरको मान्यता दिएकाले पार्टीको दोस्रो महाधिवेशनमा हामीले दुईजना प्रतिनिधि पठाउने मौका पायौँ तारानाथ शर्मा र मलाई बनारस सुटले दोस्रो महाधिवेशनका लागि प्रतिनिधि छान्यो तारानाथ शर्मा पछि प्राध्यापक र वरिष्ठ साहित्यकार बन्नुभयो पार्टीको महाधिवेशनमा प्रतिनिधि भएर जान पाउनु मेरा लागि यो पहिलो मौका थियो यस अगाडि मैले यस्तो मौका पाएको थिएन कोलकातामा भएको पहिलो सम्मेलन र काठमाडौँमा भएको पहिलो महाधिवेशनमा भाग लिएको थिएन सन् उन्नाइस सय से उनान्चास सेप्टेम्बर पन्ध्र अर्थात् विक्रमसम्म दुई हजार साल भदौ तीस गते नरबहादुर कर्माचार्य निरञ्जन गोविन्द वैद्य नारायण विलास जोशी मोतीदेवी श्रेष्ठ र आफूसमेत पाँचजना भएर पुष्पलालले नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नुभएको थियो पार्टी स्थापनाको मिति कुन हो भनेर नेपाल कम्युनिस्ट आन्दोलनमा विवादको विषय पनि भयो यद्यपि हाम्रो पार्टी नेकपा एमालेले सन् उन्नाइस सय उन्चास अप्रेल बाइसलाई पार्टीको स्थापना दिवस मानेको छ यसका साथै पार्टीको स्थापना कालमा संस्थापकहरू को को थिए वा थिएनन् यो पनि विवादकै विषय रहिआएको छ तैपनि संस्थापक महामन्त्री पुष्पलालले हामी फलाना फलाना भएर यो मितिमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गऱ्यौँ भनेपछि त्यसलाई मान्नुपर्ने हुन्छ तर विवाद जीवित नै छ त्यसैवखत कोलकातामा कम्युनिस्ट भइसकेका डिपी अधिकारी डाक्टर केशवरजङ रायमाझे हेमत सिंह भण्डारीले पार्टी स्थापनाका बेला किन बोलाइएन यस्ता कुरा डिपी अधिकारीले उठाउनु भएको थियो उहाँले त सन् 1948 सय 22 मा बाइसमा कम्युनिष्ट पार्टी बनाएर काम गर्न सुरु गरेका थियौँ समेत भन्नुभएको छ यस्तै प्रकारले नेपाल कम्युनिस्ट पार्टीको झण्डा फहराउने यसका तर्फबाट बोल्ने र कम्युनिस्ट नेताका रूपमा गिरफ्तार भई थुनामा रहने मनमोन अधिकारीलाई संस्थापक सदस्यमा किन समावेश गरिएन यस्ता धेरै प्रश्न छन् जसको भविष्यमा राम्रै खोजी भएपछि मात्र निरूपण होला जे भए पनि हामीले पुष्पलालले पार्टी स्थापना गरेको कुरामा विवाद गर्नुहुँदैन कोलकातामा सम्मेलन भयो नेतृत्व चुनियो र काम जोडतोडका साथ अघि बढ्यो सप्तरी जिला शाह ने वहां पति पोलिट ब्यूरो सदस्य भी होमरेड पुष्पलाल् नेता मैं कमरेड पुष्पलाल जिंदाबाद वेर नारा लगाए आंदोलन में हिंथ्यौ हम एक भर काम करते तैपनी पार्टी में किस्तों कारण पड़े एकद वर्षमी जनकपुर को बटेश्वर में केन्द्रीय कमिटी को बैठक लेलाल् महामंत्री निर्णय करो तेरी हटाने निर्णय करने कमर शाह दुई हजार आठ साल में जनकपुर को बटेश्वर में बसों मनमोहन अधिकारी लगात तीनजना को सचिवालय बनाए पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी नेपाल कम्युनिस्ट पार्टीको पहिलो निर्वाचित महामन्त्री भन्नुभयो यसमा कतिले गुटबन्दीको खेल देखे कतिले साम्प्रदायिकता देखे भने कतिले नेवारमाथि वाहनको थिचोमेचो देखे कतिले पुष्पलालले पार्टीलाई नेतृत्व प्रदान गर्न नसकेको र मनमोहन सबैलाई स्वीकार्य तथा सक्षम व्यक्ति देखे तर वास्तविकता फरक थियो यो घटनाबाट पुष्पलाल ज्यादै असन्तुष्ट हुनुभएको रहेछ एकपटक पुष्पलाल र मोहन विक्रमसिंह कोशी अञ्चलमा पार्टीसँग सम्बन्धित विषयमा छानबिन गर्न केन्द्रबाट खटिएर विराटनगर आउँदा हामी कहाँ नै बस्नुभएको थियो पुष्पलालसँग मेरो आफ्नै प्रकारको सम्बन्ध थियो म त्यसबेला पार्टी नेतृत्वमा थिइनँ पुष्पलालले मलाई अन्यायपूर्वक महामन्त्रीबाट हटाइयो भन्ने गुनासो गर्नुभएको थियो यस्तै कुरा शैलेन्द्र कुमार उपाध्यायसँग पनि सुनाउनुहुन्थ्यो शैलेन्द्रजी पार्टीको प्रभावशाली पोलिट ब्युरो सदस्य हुनुहुन्थ्यो उहाँले बटेश्वरको केन्द्रीय कमिटिको बैठकमा भाग लिनुका साथै पार्टीको पहिलो महाधिवेशनमा पनि भाग लिनुभएको थियो उहाँसँग पनि पु पुष्पलाल मलाई अन्यायपूर्वक हटायो भन्नुहुँदो रहेछ यो घटनाले पुष्पलालको पछिसम्मको राजनीतिमा निकै प्रभाव पार्यो उहाँको मानसिकता नै प्रतिपक्षी बन्यो जस्तो लाग्छ कम्युनिस्ट पार्टीमा ठुलो क्षति नेपाल कम्युनिस्ट पार्टीमा यस्तो घटना भयो जसले नेपालको कम्युनिष्ट आन्दोलनमा त्यसपछिका दिनहरूलाई नराम्ररी प्रभावित गर्यो त्यो घटना चिनिया कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनमा पार्टीको प्रतिनिधिमण्डल पठाउने कुरासँग संग सम्बन्धित थियो महाधिवेशनमा तीन सदस्यीय प्रतिनिधिमण्डल पठाउन नेपाल कम्युनिस्ट पार्टीलाई निमन्त्रणा आयो यो नेपाल कम्युनिस्ट पार्टीले विदेशी भाइचारा पार्टीबाट पाएको पहिलो निमन्त्रणा थियो त्यो पनि माओत्सी पार्टीबाट आएका कारणले नेपालका कम्युनिस्ट नेताहरूमा यसले उत्साह र उमङ्ग नै ल्यायो माओत्से कम्युनिस्ट पार्टीले पनि हामीले मान्यता दिएर बोलायो यो देशभरिका कम्युनिस्टहरूलाई उत्साहित गर्ने समाचार थियो त्यसबेला सन् उन्नाइस सय पचपन्न छपन्नतिर विश्वमा माओवत्से तुङको प्रतिष्ठा निकै माथि थियो नेपालका कम्युनिस्टहरूमा त अत्याधिक ठुलो प्रभाव नै थियो मैले अनुसार चिनको कम्युनिस्ट पार्टीको महाधिवेशनमा भाग लिन जाने प्रतिनिधिमण्डल छनौट गर्न केन्द्रीय कमिटिको बैठक बस्यो त्यस बैठकमा मनमोहन दाजु उपस्थित हुनुहुन्न थियो मनमोहन दाजु महामन्त्री भएको र उहाँ रोगबाट ग्रस्त भएकोले त्यसको समेत उपचार गर्न सजिलो हुने भएकाले उहाँलाई प्रतिनिधि मण्डलको नेता बनाएर पठाउने सर्वसम्मत निर्णय भयो अरू दुईजनाका लागि भने मतदान भयो नेपाल कम्युनिस्ट पार्टीको पहिलो प्रतिनिधि मण्डल त्यो पनि चिनजान थालेको थियो त्यसमा त आफू पक्कै निर्वाचित हुन्छु भन्ने पुष्पलाललाई लागेको थियो तर त्यसो हुन सकेन केन्द्रीय कमिटिको मतदानबाट कमर र शम्भुराम श्रेष्ठ छानिनु भयो यसले पुष्पलाललाई चोट पर्यो साँच्चै भन्यो भने त्यसबेला केन्द्रीय कमिटीले गल्ती नै गरेको पहिलो पटक चिनिया कम्युनिष्ट पार्टीको महाधिवेशनमा भाग लिन जाँदा पुष्पलाल त्यस प्रतिनिधिमण्डलमा समावेश हुनै पर्थ्यो भन्ने कुरा कुनै पनि विवेकशील मानिसले भन्छ तर चुनाव भएपछि बहुमतले त अरूणा नै छान्यो तीन सदस्यीय प्रतिनिधिमण्डलले नेतृत्व गरेर मनमोहनजी चीन जाने भएपछि कार्यवाहक महामन्त्रीको व्यवस्था गर्नुपर्ने भयो सबैले पुष्पलाललाई कार्यवाहक महामन्त्रीका लागि प्रस्ताव गरे तर पुष्पलालले मान्नु भएन धेरै अनुरोध गर्दा पनि उहाँले मान्नु भएनछ त्यसपछि डिपी अधिकारीलाई कार्यवाहक महामन्त्री हुन अनुरोध गरिएछ उहाँले पनि मान्नु भएनछ यसरी मौका छपी डाक्टर केसरजङ रायमाझीले कोही तयार हुनुहुन्न भने ना मनमोहनजी नावन्जेल मनै चलाइदिउँला भनेर आफ्नो नाम आफै प्रस्ताव गरेपछि सबैले अरू नहुने भएपछि हुन्छ त भनेर डाक्टर रायमाझीलाई कार्यवाहक महामन्त्री बनाइयो चिनिया कम्युनिष्ट पार्टीको आठौँ महाधिवेशन सकेर अरू नेता फिर्ता आउनुभयो तर चर्मरोगको उपचार गर्न चिनिया कम्युनिष्ट पार्टीले व्यवस्था गरिदिएको हुँदा औषधि उपचार गर्न मन मन अधिकारी तीन वर्ष क्यान्टन ग्वाङझावमा बस्नुभयो यसरी डाक्टर केशरजङ रायमाझी तीन वर्ष कार्यवाहक महामन्त्री भने मैले त्यसबेलाका केन्द्रीय कमिटिका सदस्यबाट सुनेका कुरा यहाँ चित्रण गर्नुको कारण के हो भने पुष्पलाल कार्यवाहक महामन्त्री भएको भए नेपालमा कम्युनिष्ट आन्दोलनले अर्कै बाटो समातेको हुन्थ्यो रायमाझीको बेलाको हविगत हामीले बिहोर्नुपर्ने थिएन गलत निर्णय रिस आवेग र झोकका कारण नेपाल कम्युनिस्ट पार्टीको महामन्त्री जस्तो महत्त्वपूर्ण पद रायमाजी जस्ता कुपात्रका हातमा पर्यो त्यसपछि रायमाझीले आफ्नो चर्तीकला देखाउन थाले पुष्पलाल र मनमोहन महामन्त्री हुँदा नेपाल कम्युनिस्ट पार्टीमा नयाँ जोश र जाङ्गर थियो भर्खर भर्खर स्थापना भएको पार्टीमाथि सरकारले प्रतिबन्ध लगायो प्रतिबन्धित अवस्थाको प्रतिकूलतामा पनि पार्टीको सङ्गठन बढिरहेको थियो देशमा किसान आन्दोलन तीव्र गतिमा उठेको थियो लाखौँ किसान अखिल नेपाल किसान सङ्घमा आबद्ध भएका थिए नेपालको इतिहासमा कहिले नदेखिएको किसान आन्दोलन त्यसकालमा भयो यस बेला युवा विद्यार्थीहरूको निकै सक्रिय भूमिका देखा पर्यो युवा विद्यार्थीमा कम्युनिस्ट पार्टीको प्रभाव निकै बढ्यो निम्न मध्यमवर्ग शिक्षक वकिल प्राध्यापक डाक्टर इन्जिनियर सबै क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टीको प्रभाव पर्यो साह्रै छोटो अवधिमा नेपाल कम्युनिस्ट पार्टीको प्रभाव देशभरि फैलिन थाल्यो नेपालमा कम्युनिष्ट प्रभाव बढ्नुमा चीनमा महाअक्षी तोङको नेतृत्वमा चिनिया कम्युनिष्ट पार्टीले जनवादी क्रान्ति पूरा गरी चीन द्रुत गतिमा अघि बढ्नु एउटा कारण थियो दोस्रो विश्वयुद्धमा हिटलरको फाँसीवादलाई परास्त गरेर सोभियत रुस विश्व रङ्गमञ्चमा उदाउँदो शक्ति देखा पर्नु सोभियत रुसमा समाजवादले सामतकारिक रूपले विकासको फड्को बार्नु पूर्वी युरोपका देशहरूमा कम्युनिष्ट पार्टीका सरकारहरू धमाधम स्थापना हुनु जस्ता कुराले विश्वभर कम्युनिस्टहरूको प्रतिष्ठा बढेको थियो छिमेकी मुलुक भारत बेलायती उपनिवेशबाट मुक्त हुनु भारतीय कम्युनिष्ट पार्टी अजय घोषको नेतृत्वमा खुल्ला राजनैतिक प्रतिस्पर्धामा ओहर्लिनु भारतमा कम्युनिष्ट प्रभाव बढ्नु जस्ता कारणहरूले पनि नेपालमा कम्युनिष्टको प्रभाव बढ्नमा सहयोग पुर्याएका थिए दोस्रो विश्वयुद्धपछि राणाशाहीको पचण्ड मुलुकमा युगान्तकारी परिवर्तनपछि सत्तामा आएको नेपाली कांग्रेसले जनभावना अनुरूप काम गर्न सकिरहेको थिएन काङ्ग्रेसले देशभित्रका सामन्ती र विदेशीहरूका अगाडि घुँडा टेक्ने काम गरेका कारण उसैको छवि बिग्रदै गएको थियो यस्तो राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेशमा नेपाल कम्युनिस्ट पार्टीको प्रभाव देशमा बढ्दै दे गइरहेको थियो यो निश्चित पनि हो राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा भएका घटनाले नेपालमा कम्युनिष्ट आन्दोलन अघि बढ्नमा निकै मद्दत गरे तर यो पनि त्यति नै सत्य हो त्यसबेला पुष्पलाल र मनमोहन जस्ता क्रान्तिकारी नेता पाएको र परिस्थिति सुहाउँदो बुद्धिमत्तापूर्ण काम गरेको हुनाले नेपाली जनतामा कम्युनिस्टको प्रभाव बढिरहेको थियो डाक्टर केशरजङ रायमाझी कार्यवाहक प्रधानमन्त्री भएको केही समयपछि नै पार्टीले दक्षिणपन्थी चरित्र देखाउन थाल्यो डाक्टर रायमाझी नवलप्रासीका जमिन्दार घरनाका हुन् उन। उनलाई पैसाको दुःख थिएन आर्थिक रूपमा सम्पन्न भएको हुँदा उनले साथीभाइलाई पैसाको सहयोग पनि गर्न सक्थे उनको स्वभाव अत्यन्त मिलनसार थियो अरूलाई सजिलै आफ्नो प्रभावमा पार्न सक्ने क्षमता पनि उनमा थियो कोही उनीसँग रिसाए पनि अनुकूल बाटो हेरेर र पर्खेर भए पनि आफ्नो पक्षमा ल्याउन सक्ने विशेष क्षमता उनमा थियो डाक्टर रायमाजी अत्यन्त चतुर व्यक्ति साथीहरूको अन्तर्विरोधमा खेल्न सक्ने चातुर्य हुनुमा थियो रायमाझीलाई महामन्त्रीको पद चिठामा परेको थियो मनमोहन दाजु तीन वर्ष उपचार गर्न चिनमा नै बस्नुपर्ने खबर पाएपछि कार्यवाहक महामन्त्री पद टिकाइराख्न अब उनी कम्मर कसेर लागे अर्कातिर पुष्पलालको स्वभाव कडा थियो उहाँ चित्त नबुझेको कुरामा अत्यन्त छिटो आफ्नो प्रतिक्रिया दिइहाल्नुहुन्थ्यो उहाँलाई माइलादाई भनेर सम्मान गरे उहाँ नौनी जस्तो नरम हुनुहुन्थ्यो भने कुनै साथीभाइले फरक मत राखे भने उहाँसँग राम्रो सम्बन्ध कायम गरिराख्नु कठिन हुन्थ्यो उहाँको यस्तो स्वभाव एउटै कमिटीमा बस्दा मैले पनि अनुभव गरेको छु पुष्पलालको यस्तो स्वभावले गर्दा त्यसवखत केन्द्रीय कमिटिका धेरै साथीहरूसँग पुष्पलालको राम्रो सम्बन्ध हुन सकेन राईमाझीले यही कमजोरीको फाइदा उठाउने सुवर्ण मौका पाए राईमाझीले उनीहरूका बीचमा खेल्न सुरु गरे आर्थिक रूपमा कमजोर कमरेडहरूलाई रायमाझीले आर्थिक सहयोग दिन सुरु गरे कम्युनिष्ट पार्टीमा केन्द्रीय नेतृत्व केन्द्रीय कमिटिमा हुन्छ त्यसबेलाको केन्द्रीय कमिटिको गठन लामो सङ्घर्षबाट आएका र खारिएका सङ्घर्षशील व्यक्तिहरूबाट बनेको नभए तत्कालको आवश्यकताअनुसार मूलत मध्यमवर्गीय जमातबाट सक्रिय र सक्षम ठानिएका व्यक्तिहरूबाट समेटेर गरिएको थियो यस्तो स्थितिमा रायमाझीले खेल्न थाले कम्युनिष्ट पार्टीको द्रुत गतिले प्रभाव विस्तार भइरहेकोमा दरबार देसी देशी विदेशी प्रतिक्रियावादी चिन्तित थिए उनीहरू घुसपेट गर्ने मौका खोजिरहेका थिए उनीहरूका लागि रायमाझी सबैभन्दा उपयुक्त माध्यम भने राजा महेन्द्रले पश्चिम नेपालको भ्रमणमा जाँदा डाक्टर केशरजङ रायमाझीलाई पाल्पामा दर्शन दिएछन् यसको फाइदा उठाएर रायमाझीले दरबारसँग सम्बन्ध बढाउँदै लगे नेपाल कम्युनिष्ट पार्टीको कार्यवाहक महामन्त्री नै पाएपछि राजा महेन्द्रलाई के चाहियो र राजा महेन्द्रले रायमाझीको माध्यमबाट हाम्रो पार्टीभित्र खेल्न सुरु गरे रायमाझीले अनेक हत्कण्डा प्रयोग गरेर केन्द्रीय कमिटीमा बहुमत बनाए पुष्पलाल अल्पमतमा पर्नुभयो रायमाझीहरूका यस्ता गतिविधि देखेर पुष्पलाल र शम्भुरामले उत्तर पार्टी कमिटी काठमाडौँ उपत्यकालाई केन्द्रबाट अलग गरेर स्वतन्त्र बनाउनु भयो तैपनि यो टिक्न सकेन त्यसबेला कम्युनिष्ट पार्टीमा विभाजन मन पराइँदैनथ्यो विश्व कम्युनिष्ट आन्दोलन एकताबद्ध भई अघि बढेको थियो यसरी केन्द्रीय कमिटिमा रायमाझी समूहको बहुमत पाएपछि कम्युनिस्ट पार्टीको क्रान्तिकारी धारलाई भुत्ते बनाउन सुरु गरियो किसान आन्दोलनलाई सक्रिय बनाउने काममा व्यवस्था गरियो सहर बजारमा ठुला बडा हाकिम साहेब कर्मचारी धनी र आर्थिक रूपमा सम्पन्नहरूसँग सम्बन्ध सुधार गर्नेतिर रायमाझी समूहले ध्यान केन्द्रित गर्न थाल्यो उनीहरूले वर्ग सङ्घर्षलाई बनाउन थाले पार्टीभित्र वर्ग सङ्घर्ष जनता सङ्घर्ष गर्नुपर्छ भन्ने विचार राख्नेहरूलाई निरुत्साहित गर्न थाल्यो नेता भएर जस्तो जस्तो लुगा लगाउनु हुँदैन राम्रो र महँगो लुगा लगाउनुपर्छ भन्ने विचार पार्टीभित्र आउन थाल्यो अरू राजनैतिक पार्टीका नेताहरूको समकक्षी भएर हिँड्नुपर्छ ठुला बडासँग टेबल टक गर्नुपर्छ प्रशासनलाई प्रभाव पार्नुपर्छ भन्ने जस्ता चिन्तन पार्टीमा हाबी गराउँदै लगियो माथि केन्द्रमा उनीहरूको बहुमत भएपछि तल जिल्लाहरूमा पनि त्यही क्रम सुरु भयो रायमाझीसँग विचार मिल्नेहरू पार्टीभित्र प्रोत्साहित हुन थाले उनीहरूसँग कुरा नमिल्नेहरूलाई निरुत्साहित गर्न र पाका लगाउन थाल्यो रायमाझी र उनको गुटले दोस्रो महाधिवेशनसम्म आइपुग्दा पार्टीलाई यो अवस्थामा पुर्याएको थियो यद्यपि विश्व कम्युनिष्ट आन्दोलनको एउटा अङ्ग भएका कम्युनिष्ट कार्यकर्ताहरूमा वर्गसङ्घर्ष र क्रान्तिकारी भावना प्रबल हुने हुनाले पार्टीभित्र रायमाझी र उनको गुटका विरूद्ध ठूलो आवाज उठिरहेको थियो रायमाझीहरू बढी सूक्ष्म ढङ्गले काम गर्थे सकबर कसैले आफ्नो विपक्षमा जान नदिन चलाकी ढङ्गले उनीहरूले काम गरेको प्रष्ट थाहा हुन्थ्यो उनी आफ्नो दक्षिणपन्थी विचार व्यक्त गर्दा पनि अति नै चतुरतापूर्वक प्रस्तुत हुन्थे तर पुष्पलाल र अरू जिम्मेवार क्रान्तिकारी सोच भएका नेताहरूले रायमाजी गुटको दक्षिणपन्थी चरित्रका विरूद्ध पार्टीभित्र सशक्त आवाज उठाउन केन्द्रीय कमिटी र तलका नेतृत्वदायी कमिटीमा कमरेडहरूले राम्ररी बुझाउन र रा रायमाझी डरुफाको नियतको पर्दाफास गर्न सक्नु त्यस्ताका दरबार हरेक पार्टीमा घुसपेट गराउने र पार्टीभित्र आफ्नो प्रभाव जुमाएर आफ्नै वरिपरि घुमाउने काममा अत्यन्त सक्रिय भइलागेको थियो राजा त्रिभुवनले दुई हजार सात सालको क्रान्ति लगत्तै संविधानसभाको चुनाव गराउने बाचा गरेका थिए दरबार त्यसबाट हट्न थियो, र यसका लागि चलखेल गरिरहेको थियो यो खेल हाम्रो पार्टीभित्र पनि भइरहेको थियो